सुका लागि स लाग रेठर एक ढे छ बजीको अर्पण स्थानीय स्वागत छ म सुजितामा चरा प्रजातिको संख्यामा वृद्धि भएको छ यसअघि पाँच प्रजातिका चरा पाइने चितवनमा अब संख्या बढेर छ पुगेको छ नेपालमा भने आठ प्रजातिका चरा रहेका छन् सोसाइटी सौराहाले तयार पारेको उल्लेख छ कमल शङ्कुवार र वरिष्ठ चरावेद डक्टर हेमसागर बडाले सो पुस्तकको संयुक्त रूपमा विमोचन गर्नुभयो चितवन राष्ट्रिय निकुञ्ज र चोरी क्षेत्रमा गणना गर्दा चितवनमा चराको प्रजाति अघिल्लो वर्ष दुई सय उना रहेको र एक वर्षको महाभारत क्षेत्रमा समेत गरिएको गणनामा चराको प्रजाति बढेको बर्ड एजुरी होटल सौराका अध्यक्ष नारायण वसाई राष्ट्रिय प्रकृति संरक्षणको शैविक विविधता संरक्षण केन्द्रका प्रशासकीय अधिकृत रामकुमार अर्याल पूर्व वर्णेन रामप्रीत यादव बचौली गाविस्थ सचिव तेजेन्द्रनाथ लामिसिनी सोसायटी का पूर्व अध्यक्ष योगेन्द्र नाथ अधिकारी लिखा के वासस्थान का कारण कहीं चौराह लोपने अवस्थे भरक्षण करोड़ दिएमोचन कार्यक्रम बड़ एजुकेशन सोसायटी का अध्यक्ष बास बिडारी अध्यक्षता में चितवनमा दुई वर्षको अन्तरालमा 66 सहकारी खारेज गरिएको छ सहकारी प्रशिक्षण तथा डिभिजनकाले चितवनका अनुसार जिल्लामा अघिल्लो वर्ष चौवालिस र यो वर्ष बाइस गरी छैसठी सहकारी खारेज भएको हो खारेजीमा प्रमाणपत्र लिएर पनि तीन वर्षदेखि सञ्चालनमा नआएका दर्ता गरेर चर्त पालना नगरेका नियमित साधारण सभा गर्छौँ भनेर पनि काम नगरेका सहकारीहरू परेको चितवनका सहकारी प्रशिक्षक श्री कृष्ण नेपालले बताउनुभयो यस वर्ष खारेजीमा पनि सहकारी मध्ये पाँचवटा कृषि र तीनवटा बचत समेत परेको नेपालले बताउनु भयो चितवनमा हाल छ सहकारी रहेका छन् जसमा दुई बचत तथा ऋण सहकारी यस्तै दुग्ध सहकारी एक कृषि एक सय बहुद्देश्य तरकारी तथा तर फलफुल दस उपभोक्ता नौ लगायतका छन् जिल्लाका बत्तीस सहकारीले बाढ पाँच करोड़ भन्दा माथिको कारोबार गर्दै आएको छ कुनै सहकारीले तीस करोड़ सम्मको कारोबार गरेको नेपालले बताउनु भयो यो <muchas> जिल्ला विकास समिति चितवनले दलित वर्गका लागि आगामी आर्थिक वर्षमा चौध लाख बराबरको बजेट विनियोजन गर्ने तयारी गरेको छ सालु आर्थिक वर्षको भन्दा तीन लाख साठी हजार बढी रकम दलित वर्गलाई छुट्टाइएको छ दलित अगुवाहरूले बजेट प्राप्त नभएको गुनासो गरेका छन् गाविस स्तरमा रहेका दलित समन्वय समितिले गाविसलाई दलित वर्गका लागि बजेट विनियोजन गर्न सुझाव दिन सक्ने भए पनि दबाव दिन नसक्दा आवश्यक क्षेत्रमा बजेट वितरण हुन नसकेको आयोजित सशक्तिकरण कार्यक्रम में सहभागी दलित अगुआ से समिति दलित समुदाय का आवश्यकता बड़ी भैया बजे अपुग होने दलित समन्वय समिति का कृष्ण मूलकूल कार्यक्रम में लखानी बनाने पर्ने भिश समित प्रकाश चन्द्र पौडेले सरकारी निकायमा बजेट बारे सासो देखाउने वातावरण तयार पानी स्थानीयलाई उत्प्रेरित गर्न अगुवाहरू नै लाग्नुपर्ने बताउनु भयो पिप्ले भण्डारा मैकौली पार्वतीपुर लगायतका गाउँ विकास समितिका दलित अगुवाहरूको सहभागिता रहेको थियो पूर्वी चितवनको पदमपुर आठमा रहेको जनहित राप्रविको आज नयाँ व्यवस्थापन समिति गठन गरिएको छ आज सम्पन्न अभिभावक भेलाले रत्नलाल घलानको अध्यक्षतामा नयाँ कार्य चयन गरिएको हो समितिको सदस्यमा बुद्धिमाया विक्क मरियामा तामाङ मरिसमान घलाल र सदस्य सचिवमा विद्यालयका प्रधान अध्यापक भरतराज रेग्मी रहनु भएको छ विद्यालय निरीक्षक तारापति खरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पिठुवा स्रोत केन्द्रका स्रोत व्यक्ति रामकृष्ण रत्नगर नगरपालिकामा न्यूनीकरण कार्यक्रम अन्तर्गत आसाम नगर, नगर स्तरीय बाल सञ्चाल सञ्चाल समिति गठन गरिएको छ एघार सदस्यीय समितिको अध्यक्षमा सुस्मिता परियार उपाध्यक्षमा रोहित माझी सचिवमा अमिता कणेल सहसचिवमा सुभद्रा लेउपाने कोषाध्यक्षमा जेनिबा दवाडी र सह कुषाध्यक्षमा कसन बाबु श्रेष्ठ रहनु भएको छ समितिको सदस्यहरूमा रमेशमा नवीन शर्मा सावित्री मुसिया सुनिता श्रेष्ठ र मुनाफिल रहनु भएको छ नगरपालिकाका कार्यकारी अधिकारी सहदेव प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वी चितवन कुखुरा व्यवसाय समितिका अध्यक्ष रघुनाथ भट्ट औद्योग वार्जी संर नगरका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ बालमैत्री स्थानीय शासन कार्यक्रममा नगर समन्वय समितिका सदस्यहरू विमला दुवाडी सीता देख्मी शुभप्रबार टोल विकास संस्थाका अध्यक्ष ज्ञानेन्द्र राज पाण्डे लगायतले बोल्नु भएको थियो राज्य र समाजले आफूलाई अपेक्षा उपिक, गरेको गुनासो गरेका ज्येष्ठ नागरिकलाई आज पश्चिम चितोङको गुन्सानगरमा सम्मान गरिएको छ ज्येष्ठ नागरिक समूह गुन्सानगरले आज एक कार्यक्रमका बिच पचासी वर्षभन्दा बढी उमेरका वृद्ध वृद्धालाई दोस ला सम्मान सिद्ध फुल फलफुल वितरण सम्मान गरेको हो सम्मानपछि वृद्ध वृद्धाहरूले खुसी व्यक्त गरेका थिए ज्येष्ठ नागरिक समूह गुन्सा नगरका अध्यक्ष टेकनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा चित्रमान नगरपालिका कार्यकारी अधिकारी रामकाजी श्रेष्ठ गुन्सा नगर का गाविसका पूर्वाध्यक्ष विष्णु ढकाल ज्येष्ठ नागरिक समूहका सचिव प्रणव चन्द्र अर्याल सदस्य टिकाराम काफ्रे देवी प्रसाद ढकाल इन्दिरा लगायतले बोल्नु भएको थियो सना सना नेपाल अर्पण जनावासको अर्पण जनआवासमा हाम्रो प्रश्न छ नेपालले ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउनुलाई तपाई के भन्नुहुन्छ यी राम्रो खेलको मूल्याङ्कन बे ऐतिहासिक सफलता से चुनौती थपियो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 पालु ट्राफिक खबरको यति बेला नानीगढ चाहिँ सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन्द ना काठमाडौँ सडक खण्ड मुगलिन्द मैली पोखरा सडक खण्ड र नानीगढ प्रासेबुटोल सडक खण्ड पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम अडतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्व हनुमान महाशाखाले सनाएको सा छ भोलि बिहान घाम लागे तापनि र बेलुका भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम प्रति सजग भई आफ्नो खेतीबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ एस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहित काग जारी गरिये को हो। मौसम सम्बन्धी जानकारीसँगै हामी स्थानीय समाचारको अन्त्यमा आछौँ तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर हो सुन्ना सपना पाँच फ्याक्स नम्बर शून्य सपन्न पाँच तिस साठी सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना हो हीका लागि रेडियो अर्पण सँगै इन्टरनेट लाइनमा पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय